नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल इष्टू चितोनले निजी विद्यालयहरू आजदेखि अनिश्चितकालीन बन्द गरेको छ नेपाल इष्टूले विगतमा पनि निजी विद्यालय पटक पटक बन्द गर्दै आइरहेको थियो अनिश्चितकालीन निजी विद्यालय बन्द गरिरहेका बेला तत्कालीन समयमा नेपाल इष्टूले असोज पाँच विद्यालय अभिभावक संघका अध्यक्षको समय संस्थागत विद्यालयहरूको छात्र संगठन प्यापसन चितवन सहमति गरेपछि अनिश्चितकालीन विद्यालय नेपाल इष्टले स्थगित गरेको थियो तर विगतमा भएका सहमतिको कार्यान्वयन नभएपछि आजदेखि निजी विद्यालय अनिश्चितकालीन बन्द गर्नु परेको बताउनुहुन्छ नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल इष्टु चितवनका अध्यक्ष विष्णु बाद्र भुजेलसिरमा वृद्धि भएको तलब पौषभित्रको भुक्तान गर्ने भन्ने सहमति थियो त्यसैले हामीले पुषको अन्त्यसम्म हामीले कुर्यौं सहमति अक्षर पालना हुनेछ भनेर हामी साह्रै टुक्कका साथ बस्यौं त्यो सहमति कारण देखिनँ र हामीलाई फेरि खेलाउँदै खेलाउँदै सर्पले मुसो खेलाएर त्यस्तै गरिकन वैशाखमा पुर्याउने ढङ्गले जुन खालका हरकतहरू क्रियाकलापहरू प्यास हुन् र नेपाल इस्टको आन्दोलनका कारण चितुवनका डेढ सय भन्दा बढी विद्यालय प्रभावित भएका छन् जसका कारण विद्यार्थी अभिभावक प्रत्यक्ष मारमा परेका छन् विगतमा भएका पूर्व सहमति कार्यान्वयन हुनुपर्ने सरकारी कर्मचारीको जति तल भत्ता हुनुपर्ने जस्ता आफूहरूको माग रहेको बताउनुहुन्छ फेरि पनि नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल इस्टू चितवनका यसरी मागहरू पूरा नभएसम्म कुनै पनि हालतमा विद्यालय खोलाउन नसकिने नेपाल इस्टुले भन्दै आइरहँदा कार्यदलले आफ्नो कार्य अगाडि बढ़ाइसकेको प्रक्रिया अगाडि बढ़िसकेको अवस्थामा बन्द नगरिकन वार्तामा बसेर प्रक्रियामा समावेश समस्या जिलाध्यक्ष का प्रक्रिया पूरा कर शुल्क वृद्धि पाइन सर्वोच्च हिस्ट्री ऑर्डर जारी अवस्थ शिक्षा निमावली अन्सार हरेक वर्ष मघ मार महीना भिता शुल्क प्रस्ताव पेश कर सकू पर्देश शुल्क निर्धारण समिति अध्ययन कर निर्धारण करने काम प्रक्रिया अगा ब धारण कर विद्यालयहरू विभिन्न वाहनामा बन्द हुने गर्दछन् कहिले राजनैतिक कारण त कहिले विभिन्न संघ संस्थाहरूको कारण आखिर घाटा विद्यार्थीलाई हो विद्यालय बन्द गर्दैमा माग पूरा हुँदैनन् त्यसको लागि वार्ता र सहमति आवश्यक छ जसरी हुन्छ समस्या समाधानको बाटो खोजेर सम्बन्धित पक्षहरू अगाडि बढ्नु पर्दछ